फस्ट फर्स्ट लो यहाँ गीत सुनी रह चलचित लफड़ाट राखे थे अब चलचित्र uh, प्रदर्शन में आउन अठारह गति बा uh, गीत सुनीस लफड़ा को लफड़ा को थोड़े मानी कर प्रस्तुतकर्ता uh, नान कतिड़ा हु चलचित्र निर्देशक होन्शोर चौधरी और चलचित्र खींचने का राजू केस द्वंद्व राजेन्द्र खड़के को कलाकार को कुरा हो बने मुखिष्टकार रागिनी खड़के प्रमोद खड्का झर्ना थापा सुनिल दत्त पाण्डे सुनिल थापा मुकुन्द थापा लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ चलचित्र लफडा श्रम अथार गतिबाट प्रदर्शनमा आउँदैछ र चलचित्रको प्रचार प्रसार सँगसँगै यतिखेर काम व्यापक रूपले अगाडि बढिराखेको छ र चलचित्र लफडा एउटा पारिवारिक सँगसँगै सामाजिक र साङ्गीतिक प्रधान चलचित्र हो र यो चलचित्र लफडा चाहिँ सबै वर्गलाई चाहिँ फोकस गरेर निर्माण गरेको चलचित्र हो र चलचित्र लफडाको सेन्सर पनि पास भइसकेको छ र यो चलचित्र चाहिँ पिजी सर्टिफिकेट पाएको छ र सोह्र वर्षभन्दा तलको दर्शक जो नेपाली चलचित्र मन पराउनु हुन्छ ती दर्शकले चाहिँ फिल्म हेर्न पर्यो भने चाहिँ आफ्नो अभिभावकसँगै फिल्म हेर्नुपर्ने जो एउटा प्रमाणपत्र पाएको छ पिजी सर्टिफिकेट पाएको छ र अलिकति द्वन्द विशेष भएको कारणले गर्दा चाहिँ यो सिनेमाले चाहिँ पिजी सर्टिफिकेट पाएको चाहिँ जानकारी हामीलाई प्रस्तुतकर्ता नारायण खतेवडाले गराउनु भएको छ र चलचित्रमा चाहिँ विशेष त चलचित्रमा फरकधारको द्वन्द्वलाई चाहिँ दर्शकले हेर्न पाउनेछन् र त्यो द्वन्द्वको कारणले गर्दा चाहिँ सिनेमाले पिजी सर्टिफिकेट पाएको हो र चलचित्र एउटा सफा एउटा घर परिवारसँगै बसेर हेर्न लायक चलचित्र हो लफडा श्रवण अठार गतिबाट प्रदर्शनमा आउँदैछ र पछिल्लो समयमा धेरै नै गरेको चलचित्रको रूपमा हेरिएको छ चलचित्र लफडालाई अब के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ र धेरै दर्शक जो नेपाली चलचित्र मन पराउ हुन्छ र सबैले चाहिँ सिनेमालाई हेर्नको लागि चाहिँ वेट गरेर बसेको हामीलाई जानकारी प्राप्त भएको छ अब धेरैले चाहिँ पर्खिराखेका छन् चलचित्र लफडा हेर्नको लागि र अब के कस्तो गर्ने हो दर्शकको मन जित्ने हो कि होइन त्यो भने हेर्न बाँकी छ र यसै ब्यानरले चित्रसेन मिडिया प्रहरीले चाहिँ योभन्दा अगाडि भेटियो बनाइसकेको र भेटियो पनि पारिवारिक सामाजिक र साङ्गीतिक प्रधान चलचित्र हो र लफडा पनि सामाजिक सँगसँगै साङ्गीतिक र एउटा पारिवारिक चलचित्र हो तर अलिकति थोरै चेन्ज भने ल्याउन खोजेको छ सिनेमाले फाइटमा चेन्ज ल्याउन खोजेको छ भने केही स्टोरीमा पनि चेन्ज ल्याउन खोजेको अब त्यो स्टोरीलाई दर्शकले कसरी क्याच गर्छन् त्यो भने हेर्न बाँकी नै छ ओके हाम्रोतर्फबाट बेस्ट अफ्लग भन्नुपर्छ र प्रस्तुत गर्दा नान खतिडाले चलचित्र लफरा प्रदर्शन लगतै अर्को सिनेमाको पनि निर्माण गर्ने चाहिँ तयारी गरिराखेका छन् सिनेमाको नाम रहेको छ लभ यु र लभ युको यतिखेर स्क्रिप्टका चलिराखेको छ र हामीलाई प्राप्त जानकारी अनुसार चलचित्रको अब चाँडै नै गीत रेकर्डिङ गर्ने कुरा पनि चलिराखेको छ बेस्ट अफ ब्लग भन्नुपर्छ लपडा सँगसँगै अब बन्न लागेको फिल्म लभ लाई वेल अबलाई म कुराकानी गर्छु चलचित्र ग्याम लहरको र ग्यामर पनि अब प्रदर्शनमा आउने भएको छ रमेश बुढा थोकी फिल्मका निर्देशक हुन् भने यादव गुरुङको लगाइरहेको छ फिल्म ग्याम्लहरमा र समुचित पासकोटाको सङ्गीत सुन्न पाइन्छ र फिल्म चाहिँ अलिकति फरकधारै भन्नुपर्छ किनकि थोरै स्टोरीमा अलिकति मिहिनेत गरेका छन् इन्चार्ज टिमले अलिकति कथा भनेको छ र जुवाडेको कथामा आधारी चलचित्र ग्याम कलाकारको कुरा गर्ने हो भने राजेश सुमन सिंह सोनिया केसी कल्पना साई बिना बुढाथोकी सन्तोष पोखरेल लगायतका कलाकारको चाहिँ केन्द्रीय भूमिका रहेको छ ग्यामलहरमा पहिला हामी एकछिन गीत सुन्छौँ र गीतपछि फेरि आउनेछौँ नेपाली कथा चलचित्र ग्यामलहरबाट रमाइलो गीत यो ग्याम्बलरको गीत निकाले सुनिराउन भएको छ समुजित वास्कोडाको संगीत रहेको छ फिल्मका गीतहरुमा र फिल्म्स आनिने प्रदर्शनमा आदेश र फिल्मको बारेमा थप कुरा गराउनेको लागि लिएर प्रत्यक्ष टेलिफोन लाइभ चलचित्रका निर्माता यादव गुरुङ हुनुहुन्छ यादव जी यादव जी यादव जी? जी आजो राजन भन्नुस यहाँलाई हार्दिक स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको कार्यक्रम एक्शन कोर्टमा तपाईलाई पनि के छ हालखबर यहाँको मेरो okay, मेरो मेरे मेरे में ठीक ठाक फिल्म को हाल खबर के प्रदर्शन में आस प्रदर्शन में लिया भद को सात गते पश्चिम था हो रिलीज करने की दिन चार देश में सकेसम कर आ, ओके अब भदौ सात गति चलचित प्रदर्शन में आस प्रदर्शन में लाद डिशन याद्र महर्जन रदीप उदयजी मैं डिशियन आम ला सिने घर में लगने भाग जिंदी चालीसों में सोह्रवटा दुईवटामा लाग्दै हजुर ओके अब चलचित्र कस्तो खाले चलचित्र हो ग्याम लड र टाइटल सँगसँगै सिनेमाको विषयवस्तुबारे अलिकति प्रकाश पाइदिनुहोस् न कस्तो खाले सिनेमा हो अब यो अब सबै वर्गलाई हुने खालको हो खास गरीको नै होइन निर्माण गर्नुभएको फिल्म होइन है अब कलाकारको कुराकानी गरौँ राजेश सुमन सिंह जस्ता कलाकारलाई चाहिँ फिल्ममा लिनु भएको छ है किन होला राजेश राजेशजीलाई नै लिनुको कारण के मान्ने हामीले अब राजेशजीलाई किन लियो भन्दाखेरि तपाईँको अब एउटा बिजनेसम्यानको रोल थियो त्यसमा अनि त्यो भएर अब जहाँसम्म लाग्छ उहाँले न्याय दिनसक्छ भन्ने किसिमको हाम्रो आफ्नो मनमा लागेको भएर अनि हामीले उहाँलाई नै सेलेक्ट गऱ्यौँ जस्तो अब सुमनजीलाई पनि हामीले एउटा ज्वारे ज्वारेको रोलमा हामीले राखेका छन् होइन उहाँले पनि बहुत राम्रो अभिनय गर्नुभएको छ न्याय दिनुभएको त्यो जुन चाहिँ रोल उहाँले सुन्छ त्यसमा हजर हजर ओके मैं कर रखे यादव जी ओके okay, ग्याम्ब्लरका निर्माता यादव गुरुसँग मैले कुराकानी गरिराखेको थिएँ अलिकति नेटवर्कको प्रब्लमले गर्दा हामीले पूरा कुराकानी गर्न सकेनौँ र ग्याम्बलको बारेमा उहाँ भन्दै हुनुहुन्थ्यो अलिकति जुवाडीको कथा भनेर मैले पनि भनिसकेको छु र अब फेरि पनि ग्याम्लरको बारेमा थोरै म कुराकानी गर्छु र भरो सात गतिबाट चलचित्र प्रदर्शनमा आउँदैछ जुवाडीको कथा अब फिल्म के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ ओके फेरि पनि टेलिफोन लाइनमा यादवजी हुनुहुन्छ यादवजी फिल्मको गीत सङ्गीत सँगसँगै प्राविधिक पक्षको बारे पनि अलिकति जानकारी गराइदिनुहोस् न प्राविधिक पक्ष पनि सबै राम्रै छ स्ट्रङ छ होइन हजुर अब यसमा अब गीतहरू त तपाईँले अब बजाइ नै रहनु छ त्यसमा अब हाम्रो डक्टर विमल कोइराल सर पहिला मुख्य सचिव हुन्थ्यो नि उहाँले दुइटा गीत चाहिँ कति खुसी छ कति दुःखी थियो भन्ने चाहिँ उहाँले लेख्नु भएको छ अनि सायदसँग एउटा उजार भयो भन्ने जुन चाहिँ छ हाम्रो हेमन्त राणा भाइ र मनिना छोतामजीले गीत रहनु भएको छ हजुरले लेख्नु भएको छ अब किरण घरेल राईले दुइटा लेख्नु भएको छ अहिले जुन चाहिँ यो टाइटल सङ्ग ग्याम्लोर भन्ने तपाईँको त्यो अब हाम्रो ओके भनेपछि गीत सङ्गीतको हिसाबले कथावस्तुको हिसाबले फिल्म सबै राम्रो भनेको छ अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो सुनेर बस्नुहुने लाखौँ लाख श्रोता लाक र सिनेमा हेर्ने दर्शकलाई हुन्छ यहाँको चलचित्र भदो सात गतिबाट प्रदर्शनमा आउँदैछ चलचित्रले निकै राम्रो व्यवहार गरोस अहिले पनि छुट्यौ नमस्कार ओके okay, <coughs> यतिखेर मैले कुराकानी गरिराखेको थिएँ ग्याम्लका निर्माता यादव गुरुसँग र सिनेमा अब सानै नै प्रदर्शनमा आउँदैछ सिनेमाको बारेमा हामीले कुराकानी गरिसकेका छौँ र कार्यक्रम एक्सन कर्ड यहाँले सुनिरहनु भएको छ र कार्यक्रम एक्सन कर्ड आउने सा। गर्छ प्रत्येक सातक शनिबार बिहान दस बजेको समाचार पछि करिब करिब एघार बजीसम्म मा। मात्र सामुदायिक रेडियो रेडियोहरू एक सय चार थप्लो पाँच मेगाहरूमा ब्रेकमा जान्छौँ र ब्रेक फेरि पनि आउनेछौँ शैक्षिक सत्र दुई हजार उनद्यालय जुटपानी चार भटियानीमा शैक्षिक सत्र दुई हजार सत्तरी लागि कक्षा एघारमा व्यवस्थापन शिक्षा र मानविक संख्यामा भर्ना खुल्यो कक्षा सञ्चालन सत्तरी असार छ बजेबाट स्वच्छ र शान्त शैक्षिक वातावरण एवं तालिम शिक्षकहरूद्वारा अध्यापन गरेर व्यवस्थापन तर्फ अङ्ग्रेजी माध्यममा पठन प्रारम्भ पर्याप्त कम्प्युटर सहितको कम्प्युटर विज्ञान कक्षा र प्रयोगशाला चौबिसै घन्टा इन्टरनेट सुविधा चालु शैक्षिक सत्र बाट निशुल्क बुहारी शिक्षा कार्यक्रम बोटे माझी चेपाङ र सहित परिवारका विद्यार्थीहरूका लागि निशुल्क पठन व्यवस्था सहित सीमान्तकृत तथा समुदायका विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था एसएलसीमा साठी भन्दा माथि अङ्क ल्याउने सबै विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था प्राचार्य पृथ्वी उच्च माटपानी चर्चित हुन् REFRESH EXACT Studies CENTER JOB GUARANTEE SCHOLARSHIP OUR COURSES DIPLOMA DIPLOMA IN HARDWARE, NETWORKING, ELECTRONICS 1 YEARS Diploma IN CHIP स्टडी AND जब REPAIRING 1 YEARS DIPLOMA IN SOFTWARE ENGINEERING 2 YEARS DIPLOMA IN डिप्लोबल एन्ड ल्यापटप रिपेयर डिप्लोफे इन्जिनियरिङ टु इयर्स डिप्लोमान्थ डिप्लोमा डिजाइनिङ सिक्स मन्थ डिप्लोमान सोफ्टवेयर वान इयर्स डिप्लोमा डिजिटल अकाउन्टिङ सिक्स मन्थ डिप्लोमा इन डिजिटल एट नाइन मन्थ स्कुल लेबल स्थान हाम्रो पुस्तक पसल वृरेन्द्रनगर क्षेत्र केयर जुटवानी फ्रेन्डली साइबर रत्नगर विद्यार्थी पुस्तक पसल रत्नगर स्मार्ट एजुकेसन सेन्टर भण्डारा फ्रम डिस्ट्रिब्युथा नवप्रति गायन कला को सम्मान करते चितवन चलचित्र कलाकार प्रस्तुत आइडल दुई हजार सत्तरी तपाईँकै ठाउँ टाडी नारायण गठ चनौली बजार र नवल परासीको काव सोतीमा अडिसनको लागि हामी छिट्टै आउँदैछौ प्राप्त गर्नुहुनेछ नगद रुप पचास हजार गाउने अवसर साथमा अन्य थुप्रै आकर्षक पुरस्कार पनि भरम शुल्क दुई पचास मात्र पार पाइने स्थान श्रुति सङ्गीत पाठशाला नारायण घाट स्मार्ट एजुकेसन स्टोर भण्डारा हाम्रो स्टेसनरी रामपुर बजार प्रितम इन्टरप्राइजेस चनौली बजार मनोकामना पुस्तक पसल विद्यार्थी पुस्तक पसल इन्द्र चोकी सुनिका मोबाइल हाउस हाई स्कुल रोड टाढी कृष्ण फोटो स्टुडियो पच्चा बजार थप जानकारीको लागि मोबाइल अन्ठानब्बे एक बाह्र तेइस छ बयासी र अन्ठानब्बे चार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 With audio, with practical based language class. 100% स्कुल कलेज युनिभर्सिटी चोइस एजुकेसन ग्याप नो प्रोब्लम जापान जानको लागि काउन्सलिङ र प्रोसेसिङको भरपर्दो माध्यम एजुकेसन कन्सल्टेन्सी सौराहा चोक टिभिया सोरुमको नजिकै फोन नम्बर शून्य छपन्न पाँच साठी नौ सय पचपन्न मोबाइल नम्बर अन्ठानब्बे चार बान्न छ्यात्तर एक सय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 नमस्कार म नायक मुकेश टगा यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाअर्जमा कार्यक्रम एक्सन कट गा गोन पल जब तुम्हें टाड़ा टाड़ा किन प्यारो प्यारो लाग पल जब तुम मेरे साथ जैसे आयो मेरो जीवन में बाहर आयो मेरे यो मनमा में सुन्ने सुन्ने सुन्ने लग पल जब तिमी टाड़ा टाड़ा होना प्यारो प्यारो पल जब तिमी मेरे साथ हो बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ सामुदायिक रेडियो रेडियोहरू एक सय चार पाँच एघारको प्रस्तुति कार्यक्रम एक्सन कट यहाँले सुनिरहनु भएको छ र कार्यक्रम एक्सन कट आउने गर्छ प्रत्येक साताको शनिबार बिहान दस बजेकोपछि करिब करिब एघार बजीसम्म र कार्यक्रमभित्र हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधि को चर्चा परिचर्चा गर्दै राखेका छौँ र चलचित्र कर्मीसँगको रमाइलो कुराकानी र गीत सङ्गीतबाट तपाईँलाई भरपूर मनोरञ्जन दिँदै राखेका छौँ र ब्रेक लगतै यहाँले गीत सुन्दै नेपाली कथाना चलचित्र जन्जिर र जन्जिर भने भदो एक्काइस गतिबाट प्रदर्शन आउँदैछ र जन्जिरका प्रस्तुतकर्ता हुन् करण क्रेजी योभन्दा अगाडि ओम फिल्मले बनाइसकेका छन् सङ्गीत टङ्क बुढाको रहेको छ र निर्माता हुन् मोहन कृष्ण श्रेष्ठ र कलाकारको परिचय गराउने हो भने जयकृशर बस्ने सुस्मिता साई ठकुरी सुनिल रावल हर्षिका श्रेष्ठ रा सुमन लामा जस्ता कलाकारको चाहिँ केन्द्रीय भूमिका रहेको छ चलचित्र जन्जिरमा र जन्जिरको पब्लिसिटीको लागि निर्माता मोहन कृष्ण श्रेष्ठ यतिखेर निकै लागि पनि परेका छन् आ, निर्माता र नायिका सुस्मिता साईसँग हामीले रमाइलो कुराकानी गरेका थियौँ चलचित्र जन्जिरका निर्माता मोहन कृष्ण श्रेष्ठ र नायिका सुस्मिता साई सँग रमाइलो कुराकानी अबको प्रस्तुतिमा ओके okay, यतिखेर चितवनमा हुनुहुन्छ है के को सिलसिलामा चितनमा हुनुहुन्छ म सुरुमा मोहनजीतर्फ जान चाहन्छु यतिखेर चितवनमा हुनुहुन्छ के को सिलसिलामा चाहिँ चितोनमा हुनुहुन्छ बताइदिनुहोस् न ए अहिले हाम्रो यही भाद्र एक्काइसको दिन तिजको अवसर पारेर चाहिँ हामीले यो नयाँ हाम्रो नयाँ चलचित्र नेपाली चलचित्र जन्जिरको प्रमोसनको लागि लागिरहेको छौँ यसकै सिलसिलामा हामी आएका हौँ हजुर ओके भनेपछि जन्जिरको पब्लिसिटीको लागि तपाईँहरू यतिखेर चितवनमा हुनुहुन्छ सँगसँगै अन्य जिल्लाहरूमा पनि प्रचार प्रसारको लागि जुटिरहनु भएको छ है हजुर अब प्रचार प्रसारलाई चाहिँ हामीले अलि तीव्र गराएका छौँ यसको लागि हजुर सुरुवात हामीले चाहिँ यहाँ चिटनबाटै गराएको छौँ भनेपछि भनै हुन्छ ओके ओके अब भदौ एक्काइस गति बा चलचित्र प्रदर्शनमा आउँदैछ है कतिवटा स्टेसनमा प्रदर्शनमा आउँदैछ र कसरी प्रदर्शनमा ल्याउँदै हुनुहुन्छ डिसियनबाट जाँदै हुनुहुन्छ या क्युबबाट कसरी जाँदै गरौँ होइन अहिले हामीले चाहिँ लगभग लगभग काठमाडौँको चाहिँ हलहरू लगभग सबै हामीले बुक गरिसकेका छौँ होइन मतलब कन्फर्म भइसकेको छ भनौँ र बाहिरको लागि हामीले चाहिँ डिस्ट्रिब्युटर हाम्रो अहिले भर्खर मैले हटौँडामा चाहिँ हाम्रो नरेन्द्र मोदीसँग कुरा गरेर आएको छु मैले भर्खर होइन हजुर यसको लागि चाहिँ कन्फर्म भइसकेको छैन किनभने टाइम बाँकी छ भयो एकाइस गते भनेपछि अझ पनि दुई महिना होइन यसको लागि हामी अहिले लागिरहेको सकेसम्म नेपाल अधिराज्यभरि हामी अधिकांश हलहरूमा यो फिल्म लाग्नेछ र अधिकांश अब हाम्रो दर्शकहरूलाई सबै जस्तो फिल्म पुऱ्याउने छातावरण हामी लागिरहेको छौँ हजुर अब योभन्दा अगाडि तपाईँले धेरै सिनेमाहरूमा काम गरिसक्नु भएको छ बनाइसक्नु भएको छ जस्तो कि राज बनाउनु भयो खनिष्ठ बनाउनु भयो कन्यादान प्रसाद जस्ता चलचित्र पनि बनाइसक्नु भएको छ र अहिले आएर जन्जिरमा पनि तपाईँले काम गर्नुभएको छ लगानी गर्नुभएको छ है अन्य चलचित्रको तुलनामा चलचित्र जन्जिर कस्तो खाले चलचित्र यसमा फुल कमेडी र होइन एक्सन पनि छ यसमा होइन हजुर भन्नुपर्दाखेरि अब कथावस्तु भनेको त नयाँ धारको नयाँ त्यो भन्छन् होइन भन्ने त एउटै त्यसमा अब प्रेजेन्टेसनमा भर पर्ने हो होइन त्यसमा प्रस्तुति चाहिँ अब हामीले चाहिँ अब कि नयाँ भन्दा रहेछ नि कमेडीलाई बट ध्यान दिएर होइन प्रस्तुत गराएको छौँ यसमा अब कलाकारी परिचय गराइदिनुहोस् न अलिकति चलचित्र जन्जिरमा चाहिँ नयाँ कलाकारलाई चाहिँ लिएको कुराकानी बाहिर आएको छ है हुन त पुरानो कलाकार पनि हामीले देख्न पाउँछौँ सिनेमामा सँगसँगै नयाँ कलाकारलाई पनि स्थान दिनुभएको छ है पुरानो कलाकारसँगै नयाँ कलाकारको पनि परिचय गराइरहेको नयाँ भन्नाले यसमा अब दुईजना भाइहरू सुनित गुरुङ र सुमन लामा यिनीहरू चाहिँ अब यसको लागि चाहिँ पहिलो टिपो फिल्म हो र पुरानोमा अब जयकिसँग बस्ने त हो पुरानोमा हाम्रो सुस्मिता साई हुनुहुन्छ उहाँ पनि अब स्पबाट मेरै फिल्मबाट फिल्म गर्नुभएको थियो होइन हजुर उहाँ पनि पुरानै भनौँ अर्को हर्षिका श्रेष्ठ र रिया श्रेष्ठ पनि फिल्ममा आइसक्नु भएको र भर्खर अलिक खर्खर चाहिँ रिया के हर्षिका श्रेष्ठ पनि दर्शक सामुमा हजुर र यो जन्जिरबाट चाहिँ जुन नयाँ भाइहरू छन् र ओके एकछिन एकछिन तपाईँसँग मैले थोरै कुराकानी रोक्न चाहेँ है सुस्मिताजी तर्फ जान्छु है सुस्मिताजी ओके अब जन्जिरमा तपाईँ एज अ नायकाको हिसाबले काम गर्नुभएको छ है अब तपाईँको रिजल्ट आउँदैछ कहिलेभन्दा भदौ एक्काइस गते पछिको दिनहरूमा तपाईँको कामको मूल्याङ्कन हुँदैछ है फिल्म कस्तो बनेको छ र फिल्ममा तपाईँको क्यारेक्टर त्यो बताइदिनुहोस् न फिल्म त अब एकदम राम्रो बनेको छ होइन अब अरू फिल्मीहरू भन्दाखेरि यो फिल्म चाहिँ धेरै डिफ्रेन्ट छ मेरो लागि चाहिँ अनि त्यसपछि एकदम कमेडी पनि छ र मेरो क्यारेक्टर भन्नुपर्दा चाहिँ एउटा गाउँले केटी गाउँले केटी, केटी। अब सहरको केटासँग कसरी एक्ट्रेस हुन्छ होइन त्यसपछि कसरी उसँग मोहित हुन्छ एउटा गाउँले केटी गाउँमा कसरी बसेर अब त्यस्तै अब लभ स्टोरी पनि हैसिल्दै नै यो मेरो क्यारेक्टर रहेको छ ओके अब मोहनजीले चाहिँ तपाईँलाई योभन्दा अगाडि फुल स्टपमा खेलाउनु भएको थियो होइन काम गर्ने अवसर दिनुभएको थियो भनौँ या तपाईँलाई डेब्यु गर्नु भएको थियो फुल स्टपबाट तपाईँको डेब्यू फिल्म फुल स्टप भन्नुपर्छ है र अब अहिले आएर जन्जिरमा पनि तपाईँलाई चाहिँ काम दिनुभएको छ सँगै अब अन्य सिनेमाहरूमा पनि तपाईँलाई काम दिने सोच बनाइरहनु भएको छ जस्तो कि टिचर उहाँले गर्दै हुनुहुन्छ टिचरमा पनि उहाँलाई उहाँले चाहिँ तपाईँलाई लिने कुराकानी गरिरहनु भएको छ किन होला एकपछि अर्को गर्दै तपाईँलाई लिनु को चाहिँ के मान्ने होला यस्तो यसमा चाहिँ नेगेटिभ केही पनि छैन जुनहरूले टिचर भनिराख्नु भयो त्यो टिचरको सुटिङ भइसकेको छ सोभिजीको नै हो है त्यसमा चाहिँ मेरो एउटा आइटम डान्सको मात्रै छ र अहिले जन्जिरको भयो अब त्यसपछि फुल स्टपको भयो मोन कृष्ण श्रेष्ठ भनेको चाहिँ उहाँ मेरो एउटा गड फादर जस्तो हुनुहुन्छ होइन मलाई हरेक सुख दुःखमा राम्रो नराम्रोमा हरेकमा सपोर्ट गरिराख्नुहुन्छ केही भएर अनि त्यसपछि एउटा कलाकारले हुन त अब एउटा प्रड्युसरलाई मान सम्मान गर्ने भनेको त्यो छुट्टै कुरा छ र उहाँले चाहिँ एउटा मलाई एउटा एउटा सदस्य एउटा हिरोइन अथवा जेसुकै सोचे पनि राम्रै सोचेर मलाई एकदम खुसी पनि लाग्छ हजुर अब मैले कार्यक्रम चलाइरहँदा धेरै श्रोताहरू सँगसँगै सिनेमा हेर्ने दर्शकले पनि मलाई अफेयरमा सोधिरहनु भएको एउटा प्रश्न मैले भन्न चाहेँ है सुस्मिता साई ठकुरी एज अ नायिकाको हिसाबले चाहिँ कहिले काम गर्ने होला भनेर चाहिँ धेरै दर्शक श्रोताहरूले चाहिँ सोधिरहनु भएको छ यसको जवाब तपाईँ कसरी दिनुहुन्छ आ, इसको जवाब चाहिँ मेरो अब जन्जिर हुँदैछ अब रिलिज हुने अब क्रममा रहँदैछ र त्यसपछि म दर्शकबिनीहरूलाई यो प्रमिस के गर्छु भने म अब आउने फिल्ममा चाहिँ म एकदम सोलो हिरोइनमै तपाईँहरूलाई म देखाइदिनेछु र तपाईँहरूले हेर्न पनि पाउनुहुन्छ ओके बेस्ट अफ ब्लग भन्नुपर्छ तपाईँको फ्युचर करियरको लागि है ओके अब म मोहनजीतर्फ म जान्छु है मोहनजी अब जन्जिरको कुराकानी गरौँ है जन्जिरको जन्जिरमा चाहिँ सङ्गीत भर्ने काम कसरी गर्नुभएको छ टङ्क बुढा नयाँ नयाँ नै हो तर धेरै राम्रो सङ्गीत भन्नुभएको छ त्यसपछि पनि सायद मेरो अर्को फिल्ममा पनि लगभग लग हजुर अब यो जनजीवमा समावेश भएको किन गाह्रो गाह्रो बोलको गीत चाहिँ अलिकति अलिक चर्चामै छ है किनकि साङ्गीतिकै हिसाबले कुराकानी गर्ने हो भने पनि र शब्दको कुराकानी गर्ने हो भने पनि यो गीत चाहिँ धेरैले रुचाइसकेका छन् है धेरैले मन पनि पराइदिनु भएको छ अब साङ्गीतिक पक्ष सँगसँगै टेक्नोलोजीको कुराकानी गरौँ है क्यामेराको कुराकानी गरौँ अन्य टेक्निकल हिसाबले चलचित्र कत्तिको रिच यसमा अब तपाईँले यो गाना भिजुलाइज पनि हेरिसक्नुभयो होला होइन त्यसले पनि तपाईँले चाहिँ बुझिसक्नुहुन्छ होला मलाई चाहिँ त्यहाँको अब लोकेसन सिनहरू छ नि त्यसमा हामीले म्याक्सिमम् मिहिनेत गरेका गर छौँ सकेसम्म चाहिँ फिल्ममा राम्रो राम्रो लोकेसन दर्शकले पहिला अरू फिल्ममा नदेखेको लोकेसनहरू हामीले यसमा देखौँ होइन अर्को रिच लोकेसनहरू हामीले खोज्ने क्रममा धेरै दुःख पनि गऱ्यौँ मिहिनेत पनि गऱ्यौँ र सायद लोकेसन जुन गानादेखि लिएर अरू फिल्मको सुटिङको क्रममा देखिने लोकेसन छन् त्यसबाट दर्शकहरू चाहिँ प्रभावित हुन्छ भन्ने चाहिँ लाग्छ मलाई यसमा हजुर अब चलचित्र हेर्नको लागि कस्तो खाले दर्शक चाहिँ हलसम्म आउँछन् जस्तो तपाईँलाई लाग्छ विशेष त यो चलचित्र चाहिँ कस्तो खाले वर्गलाई चाहिँ फोकस गरेर बनाइएको चलचित्र होइन अहिले फिल्म बनाउँदाखेरि त सबै खालको पर्व हो होइन बच्चादेखि बुढासम्म होइन लोडी मान्छेदेखि स्वास्नी मान्छे यङ जेनेरेसनदेखि सबैको लागि लक्ष्य गर्ने हो यसमा मेन हामीले चाहिँ के भनेदेखि यो कमेडी हो यसमा रोमान्टिक अब फिल्म त अब लभ स्टोरी भइहाल्यो त्यसमा पनि अब हामीले चाहिँ यसमा कमेडी पनि धेरै यसमा चाहिँ त्यो गरेका छौँ कमेडी भन्ने चिज त तपाईँलाई बच्चादेखि लिएर पुरासम्म सबैलाई मनपर्ने नै चिज हो पुराको भयो त्यो होइन हिसाबले मलाई लाग्छ ला सबै दर्शकलाई यसले प्रभा प्रभावित पार्नेछ भन्ने मलाई विश्वास छ हजुर ओके सुस्मिताजी म सुस्मिताजी जान चाहन्छु okay, है ओके सुस्मिताजी अब चलचित्र जन्जिरमा काम गर्दाको अनुभव अलिकति सेयर गरोस् र काम गर्दाखेरि कतिको रमाइलो भयो अलिकति थोरै अनुभव सेयर गरोस् जन्जिरमा काम गर्दा त अब कहिले दुःख पनि पाइयो कहिले त रातैभरि पनि सुतेन तर जोस् जन्जिरमा काम गर्नु पर्दा चाहिँ धेरै नै रमाइलो भइरहेको विशेष गरी करन्डाले चाहिँ मलाई मेरो चाहिँ धेरै केयर गरिराख्नु एकदम रमाइलो त्यस्तो एउटा फ्यामिली जस्तै सुटिङ गरेर एकदम रमाइलो पनि भइरहेको भनेपछि जस रमाइलो भयो दुःख सुख गरेर काम सम्पन्न भयो है त्यसको प्रतिफल अब भदौ 21 गतिबाट प्रदर्श एक्काइस गति पछिको दिनहरूमा चाहिँ थाहा हुन्छ है ओके अब कार्यक्रमको हामी निकै अन्तिम चरणमा छौँ अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो अरू एकछिन चार त प्राथमिक लिएर बस्नु हुने लाखौँ लाख श्रोताहरूलाई के भन्न चाहनुहुन्छ मोहनजी रेडियो अर्पणको हाम्रो दर्शक र समस्त नेपालभरिका दर्शकहरूलाई हामी मैले के भन्न चाहन्छु भने धेरै मिहिनेत गरेर बनाएको छु यो फिल्म होइन हुन त मैले यो अगाडि पनि जुन फिल्म बनाएँ त्यो पनि मिहिनेतै गरेर बनाएको हो होइन यसमा अलिकति अब कमेडी बन्ददेखि लिएर सारा सुधार यो अहिले रिजको अवसर पारेर पनि त्यो रिलिज गर्न लगाएको छौँ र यस अघिको फिल्म जस्तै यो फिल्ममा पनि मेरो फिल्मलाई माया गरिदिनु होला यो फिल्म आरामहरू सम हेरिदिनु होला अब नजिकको हलमा भन्ने चाहिँ म उहाँलाई अनुरोध गर्न चाहन्छु जी अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो रोड एक सय चार पाँच गएर बस्छु हुने म चाहिँ के भन्न चाहन्छु भने दर्शकबिनहरूलाई जति पनि अहिले पहिला पहिला जुन फिल्म हेरिदिनु भइरहेको थियो सुस्मिता साई भन्ने बित्तिकै अब हन्ड्रेडमा फिफ्टी पर्सेन्टले चिन्नुभएको थियो भने अब जन्जिर प्लिज हेरिदिनुहोस् एकदम राम्रो बनेको छ र धेरै दुःख गरेर हामीले काम पनि गरिरहेछ र तपाईँहरूले एकदिन हेरिराख्नु दीन भयो हेरिदिनु भयो भने हामीलाई पनि सन्तोख हुन्छ र हामीलाई केही राम्रो नराम्रो कमेन्ट पनि गरिदिनु र सम्पूर्ण दर्शक बिनाहरूले हेरिदिनु भन्न चाहन्छु हुन्छ प्रोग्रामको लागि समय दिनुभयो मोहनजी त्यसकरी सुस्मिताजी यहाँ दुवैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु थ्याङ्क विशुला मेर भरोसा ओके okay, भदौ एक्काइस गतिबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानाक चलचित्र जन्जिरका निर्माता मोहन कृष्ण श्रेष्ठ र नायिका सुस्मिता साईसँगको र मैले कुराकानी यहाँले सुनिसक्नु भएको छ अब फिल्मले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ अबलाई म थोरै कुराकानी गर्छु चलचित्र महसुसको र महसुस अब प्रदर्शनमा आउँदैछ श्राउण अठाइस गतेबाट र अन्तिम साताबाट चाहिँ यो चलचित्र प्रदर्शनमा आउँदैछ र सिनेमाको यतिखेर प्रचार प्रसार च्याटी सोको काम पनि भइराखेको छ र आज यो चलचित्रको च्यारिटी सो हुँदैछ चलचित्र महसुसको च्यारिटी सो हुँदैछ कहाँभन्दा पोखरातिर चाहिँ यो चलचित्रको च्यारिटी सो हुँदैछ र चलचित्रको लागि प्रचार प्रसार सँगसँगै लागि चाहिँ निर्माता सँगसँगै नायिका ऋण नायिका खिकी अधिकारी र भेनिसा हमाल चाहिँ पोखरातिर गएका छन् र प्रचार लागि एज अ भिजिट राखेका छन् भन्नुपर्छ च्यारिटी सो सँगसँगै प्रचार प्रसार काममा चाहिँ यतिखेर व्यस्त भइराखेका छन् औ भने कार्यक्रमबाट विधा माग्नु पर्ने हुन्छ जाँदा जाँदै नेपाली कथा चलचित्र महसुसको गीत छोड्न चाहन्छु प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क सो मच भन्न चाहन्छु र कन्टिन्यमबाट सपोर्ट गर्ने राजप्रति धेरै धेरै आभार व्यक्त गर्नुपर्छ र जाँदा जाँदै थोरै इन्फर्मेसन म राख्छु कि नेपाली कथा चलचित्र वर्माको र वर्माको यतिखेर अन्तिम गारे भइराखेको छ प्राविधिक कार्य र डबिङ सकेर सकिसकेको छ भने केही प्राविधिक कार्य पनि भइराखेको छ र सिनेमालाई सुरुमा दुबईमा रिलिज गर्ने तयारी भइसकेको छ र त्यसै बिहानले फेरि पनि त्यसै युनिटले फेरि पनि अर्को सिनेमाको निर्माण गर्ने घोषणा गरिसकेको छ र वर्मालाई चाहिँ विशेष रूपले प्रदर्शनमा ल्याउनको लागि चाहिँ तयारी भइसकेको छ दुबई सँगसँगै अन्य देशहरूमा चाहिँ सिनेमालाई प्रदर्शनमा ल्याउने त्यसपछि बल्ल नेपालमा प्रदर्शनमा ल्याउने कार्य भइराखेको छ र वर्मालाई चाहिँ निर्देशन गरेका हुन् ऋषि न्यौपानेले र ऋषिको कुराकानी गर्ने हो भने ऋषिले चाहिँ फेरि पनि अर्को सिनेमा बनाउन लागिराखेका छन् र ऋषि नेउपानेले एकपछि अर्को गर्दै दे धेरै सिनेमामा हात हालिसकेका छन् र धेरै सिनेमा पनि पाइसकेका छन् र अब उनी अर्को सिनेमा अब व्यस्त हुने भएका छन् र टाइटल भने फिक्स भइसकेको छैन सिनेमाको सुटिङ काठमाडौँ पोखरा सँगसँगै हङकङमा गरिने जानकारी हामीलाई प्राप्त भएको छ ओेल अब गीत बजिसकेको छ हामी एकछिन गीत सुन्छौँ र यो गीत पसी छुटिनु पर्ने हुन्छ ओके प्रोग्राम सुनिदर साथीहरू तपाईँ सम्पूर्ण सम्पूर्ण थ्याङ्क सो मच भन्न चाहन्छु कटुरबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै एक्सन कर्डबाट म सागर छुटिन्छु हौस् त नमस्कार को ना री